पहिलो अध्याय जीवनका सम् महोत्तरी जिल्लाको भ्रमरपुरा गाउँमा विक्रम सम्बन्ध उन्नाइस सय त्रियानब्बे गते मेरो जन्म भएको हो भ्रमरपुरा गाउँको मलाई केही सम्झना छैन अलिक कुरा बुझ्ने भएपछि म भ्रमरपुरामा जन्मिएको कुरा थाहा पाएँ त्यसबेलादेखि यस गाउँसँग एउटा आत्मीय सम्बन्ध महसुस गरेँ र गाउँलाई माया गर्न थालेँ भ्रमरपुरा देखेको थिइनँ तर भ्रमरपुराप्रति यति विघ्न आकर्षण जननी जन्मभूमि स्वर्गादपी गरी यसै कारण भनिदो रहेछ राष्ट्रिय राजनीतिमा परिचित भएपछि दुई हजार सन्ताउन्न सालमा पत्नी सवितालाई लिएर म भ्रमरपुरा गएको थिएँ भ्रमरपुराका जनताले हामीमा स्नेह ममताको वर्षा नै गरिदिए समाजसेवी नेकपा एमाले कांग्रेस, राप्रपा सद्भावना व्यापारी र विद्यार्थी हामी पुग्दा जम्मा भए एकैछिनमा निकै ठूलो भिड लाग्यो मलाई हेर्ने र माया गर्नेको मेला नै भयो म र मेरो दाजु विश्वमोहनलाई काखमा खेलाएका बुढाहरूले मेरा हात र गाला मुसा मनमोहन दाजुसँग गुल्ली डन्डा खेल्ने बुढाहरूले बाल्यकालका सम्झनाहरू सुनाए उनीहरूले म जन्मिएको काटको घर देखाए त्यो भत्किएपछि त्यस ठाउँमा पक्की घर बनाइएको रहेछ अहिले त त्यो पनि जीर्ण भइसकेछ भ्रमर पुराका बासिन्दाहरू भूमिपुत्रलाई कति माया गर्दा रहेछन् भन्ने कुरा त्यहाँ देखेँ म मा उनीहरूको मायाको अविरल वर्षाबाट भावविहोर भएँ आफ्नो ठाउँको मान्छे अपनत्व कस्तो हुँदो रहेछ मैले आफ्नै आँखाले देख्न पाएँ मेरा पिताजी रामचन्द्र अधिकारीका दुई पत्नी हुनुहुन्थ्यो जेठी देवकुमारी र कान्छी पूर्ण जेठी पत्नीका तर्फबाट चार छोरा नरोत्तम जनकमोहन मदन र विश्वमोहन तथा एक छोरी सरोजनी कान्छी पत्नीका तर्फबाट पनि चार छोराहरू मनमोहन कृष्णमोहन जगतमोहन र म भरतमोहन तथा छोरी सुशीला जेठी आमालाई हामी ठुलिआमा भन्थ्यौँ उहाँबाट अरू एउटी छोरीको जन्म भएर अघि नै बितेको मैले सुनेको थिएँ मेरी आमाका तर्फबाट पनि म एक छोरी भएकी थिइन् भ्रमरपुरा रहँदा बहिनी मलाई माई विफर आयो बहिनी त्यही माईबाट बितन् म भने बाँचे काक्की बहिनी माईबाट बित्दा उनलाई बुबा आमाले कपडामा बेरेर सिडीबाट झार्दाको दृश्य कता कता अझै झरल्कोमा आउँछ दुवै आमाहरूबाट बराबर छोराछोरीको जन्म भएको देख्दा मान्छेहरू कस्तो मिलाएको भन्थे विराटनगरमा काली मन्दिरमा दर्शन गर्न जाँदा सामाजिक व्यवहार गर्दा कसै कहाँ भेट्न जाँदा कोइराला निवास मिनराज पाण्डे वा अरू इष्टमित्र कहाँ जाँदा वा सामान किन्न बजारमा जाँदा उहाँहरू सँगसँगै जानुहुन्थ्यो मानिसहरू भन्थे सौता सौता कस्तो मिलेको होला दिदी बहिनी जस्तो पो लाग्छ हाम्रो ठुलियामा असाध्यै सोझी हुनुहुन्थ्यो उहाँको तुलनामा मेरियामा अलि चलाक हुनुहुन्थ्यो घरको राखन धरन उहाँले नै गर्नुहुन्थ्यो हामी अधिकारीहरू कहाँबाट आयौँ र हाम्रो थर अधिकारी कसरी रहन गयो भन्ने कुरा अझै खोजको विषय छ राजकाज सञ्चालन गर्न ब्राह्मण परिवारले अधिकार पाएकाले ती ब्राह्मणलाई अधिकारी भनियो र पछि थर नै अधिकारी रहन गयो भन्ने भनाइ पनि कसै छ अधिकारी थर किन कसरी रह्यो भन्ने आधिकारिक रूपमा पनि अहिलेसम्म यकिन भइसकेको छैन दुई हजार बिस एक्काइस सालतिर निरङ्कुश पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा पूर्व कोशी पार्टी सङ्गठनको कामले भारतको जोगबनीबाट सिलगढी जाँदा एउटा स्टेसनमा रेल रोकियो मेरो ध्यान स्टेशनतिर गयो त्यो स्टेसनको नाम अधिकारी रहेछ मलाई जिज्ञासा लाग्यो र रेलबाट ओर्लिएर त्यस स्टेसनको नाम किन अधिकारी भयो भने त्यहाँका स्टेसन मास्टरसँग सोधेँ त्यस क्षेत्रमा एकजना बङ्गाली अधिकारी प्रख्यात भएछन् उनकै नामबाट अधिकारी स्टेसन नाम राखिएको रहेछ भारतमा बङ्गाली अधिकारी हुँदोरहेछन् महाराष्ट्रमा पनि अधिकारी थर हुँदो रहेछ एकजना महाराष्ट्रिय अधिकारी सुविख्यात वैज्ञानिक थिए भारतको कम्युनिस्ट पार्टीको पोलिट ब्युरोमा गंगाधर अधिकारी नामक एक महाराष्ट्रिय अधिकारी थिए म बनारसको डिएभी इन्टर कलेजमा म्याट्रिकुलेसनमा अध्ययन गर्दा हामीले अङ्कगणित पढाउने एकजना गुजराती शिक्षक थिए उनले मेरो परिचय मागे मैले मेरो नाम थर र ठेगाना बताएँ उनले त्यो नपत्याएर भने किन डाँट्छौ तिमी त बङ्गाली अधिकारी हो हाम्रो उद्गमस्थल कहाँ हो भन्ने विषयमा केही उत्साही अधिकारी युवाहरूले खोज अनुसन्धान गर्नुभएको छ लिखित इतिहास नभएको अवस्थामा वंश र पुर्खाहरूका बारेमा किटान गर्नु कठिन कार्य हो केही जनश्रुति र छिटपुट रूपमा प्राप्त ऐतिहासिक प्रमाणका आधारमा वंशावली बनाउने चलन रहँदै आएको छ यिनी आधारमा हाम्रा उत्साही बन्धुहरूले वंशावली तिहार पार्ने जमरको गरी साह्रै प्रशंसनीय काम गर्नुभएको छ उहाँहरूले गरेको खोजका आधारमा हामी कश्यप गोत्रीय अधिकारीहरूको वंशावलीबारे यहाँ उल्लेख गर्न चाहन्छु भण्डारी अधिकारी खेडकीसनी अधिकारी र थाङसिङ अधिकारीले महर्षी मारिच कश्यपको वंशका रूपमा मानिँदै आएको छ कश्यप गोत्रीय अधिकारीहरूको वंश कसरी सुरु भयो भन्ने सम्बन्धमा यथेष्ट आधार भेटिएको छैन त्यसवखत भारतवर्षको पश्चिमोत्तर सिन्ध प्रान्तको अरनापुर भन्ने स्थानमा शिक्षा दीक्षा यज्ञयज्ञादी वैदिक विधिको कार्यगरी गरी एक थरी ब्राह्मण परिवार बस्थे समयक्रमसँगै त्यही परिवार बढेर त्यसको एक शाखा जुम्लाको सिङ्जा पुगेको थियो विक्रम सम्बतको बाह्रौँ शताब्दीको मध्यतिर खस राजा नागराजले नेपालमा खस अधिराज्यको जग बसालेका थिए राज्य व्यवस्था चलाउन राजा नागराजलाई विद्वान ब्राह्मणको सहयोग चाहिएकाले उनले जुम्लाको चिल्खाया जुगार नजिकै खेडकी शैनमा ब्राह्मण वृरतादी शिक्षक ब्राह्मण परिवारको बसोबासको व्यवस्था मिलाएका थिए त्यहाँ अहिले पनि कश्यप गोत्रीय अधिकारीको बस्ती रहेको छ यसैबाट हामी खेडकी सैन अधिकारीहरूको पुर्ख्यौली थरो पश्चिम नेपाल रहेको थियो भन्ने मानिँदै आएको हो प्राध्यापक डाक्टर सूर्यमणि अधिकारीले हामी अधिकारीहरूको वंशावली खोजी त्यसलाई प्रकाशित गर्नुभएको छ भक्तपुरको सूर्यविनायक नजिक दिवाली पूजा गर्ने अधिकारीहरूको वंशावली अनुसार हाम्रा मूल पुर्खा नरोत्तम नरोत्तमका छोरा त्रिलोचन त्रिलोचनका छोरा कमल नयन कमलनयनका छोरा बृहस्पति हुँदै हाम्रो वंश अघि बढ्दै आएको हो कमलनयनका नाते बृहस्पतिका छोरा खेल मेरा हजुरबा हुनुहुन्थ्यो खेल शर्माका दुई छोराहरूमध्ये जेठा छोरा कृष्णचन्द्र हुनुहुन्थ्यो भने कान्छा छोरा मेरा पिता रामचन्द्र हुनुहुन्थ्यो हाम्रो पुर्ख्यौरी थलो भक्तपुरको कटुन्जी गाउँमा थियो नेपाली समाजको मध्यमवर्गीय परिवार भएकाले बुबा रामचन्द्र अधिकारी सरकारी जागिरमा लाग्नुभयो सरकारी जागिरमा भएकाले विभिन्न ठाउँमा सरुवा भइजानु पर्थ्यो महोत्तरी जिल्लाको भ्रमरापुरमा हाम्रा बुबा रामचन्द्र अधिकारी काठमालको सुब्बा हुनुहुन्थ्यो भ्रमर उहाँको सरवा जलेश्वर माल अड्डामा भयो र उहाँ त्यहाँको मालको हाकिम भएर जानुभयो यी सबै मैले सुनेका कुरा हुन् मलाई पनि त्यति सम्झना छैन म जन्मउनुभन्दा अगाडि मेरा बुबा राजनीतिमा लाग्नुभएको थियो भन्ने सुनेको थिएँ सामाजिक सुधार र राजनीतिमा लागेको आरोप लगाई राणाहरूले लाजिम्पाटको घर लगायत हाम्रो जग्गा जमिन जफत गरेका थिए काठमाडौँ लाजिम्पाटमा अहिले ऱ्याडिसन होटल भएकै ठाउँमा झिङ्गटीको छाना भएको घर थियो त्यही घरमा मेरा जेठा दाजु मनमोहन अधिकारीको जन्म भएको थियो काठमाडौँको घर एवं भक्तपुर कोटेश्वरको धानखेत सबै छोडेर बुबा मुगलानतिर लाग्नुभयो उहाँ त्यहाँ विश्वेश्वर प्रसाद कोइरालाका बुबा कृष्ण प्रसाद कोइरलासँग धेरै लामो समयसम्म सँगै बस्नुभयो कृष्ण प्रसाद कोइरालाले आफ्नो नाता कुटुम्ब र छर मानिसहरूले सम्मान गरेर पिताजी भन्थे र उहाँ पिताजी भनेरै प्रख्यात हुनुहुन्थ्यो पिताजीसँग मेरा बुबाको मामा भान्जाको सम्बन्ध हो पिताजी मामा र मेरो बुबा भान्जा नाताले मामा भान्जा र विचार पनि मिल्ने भएपछि भारत प्रवासमा पिताजी र मेरो बुबा सँगसँगै बस्नुहुन्थ्यो अर्थात् हाम्रो दुवै परिवारसँगै बस्थे उहाँहरू बनारसमा बस्दा भारतमा महात्मा गान्धीको असहयोग आन्दोलन चलेको थियो त्यसमा अङ्ग्रेज सरकारलाई कुनै काममा सहयोग नगर्ने सरकारी नोकरी सरकारी स्कुल र विदेशी वस्तु बहिष्कार गर्ने स्वदेशी लुगा लगाउने चर्खा चलाउने र खद्दरका लुगा लगाउने अभियान चलेको थियो गान्धीको असहयोग आन्दोलनले भारतमा ठूलो प्रभाव पारेको थियो त्यसले भारतको स्वतन्त्र आन्दोलनलाई गाउँ गाउँसम्म पुर्याएको थियो भारतीय काङ्ग्रेसले कोठाभित्रको सङ्गठनबाट जनताका बिचमा लोकप्रिय र गाउँ गाउँमा सहर सहरमा समर्पित कार्यकर्ताहरूको ठूलो शक्ति भएको सङ्गठन बनाइदिएको थियो असहयोग आन्दोलनले पिताजी बुबा र उहाँहरूसँगै बसेका नेपालीहरूलाई निकै प्रभावित गर्यो पिताजी र बुबा त काङ्ग्रेसको सदस्य र प्रसारक नै हुनुभयो असहयोग आन्दोलनका कार्यकर्ताहरूसँग मिली उहाँहरूले घर घरबाट विदेशी वस्त्र मागेर बाटोमा जलाउनु भयो हाम्रा बुबाले त हाम्रो आमाका विदेशी साडी पनि जलाइदिनु बिहारको टेडीमा पिताजीको परिवार हाम्रो परिवार र हाम्रा सहयोगीहरूको परिवार धेरै लामो कालसम्म बस्यो मेरा बुबा गान्धीजीको आन्दोलनमा पुरै लागेको हुँदा बुबाको रगतमा राजनीति भिजेको थियो बुबा राजनीतिक गतिविधिको बडो रुचि लिनुहुन्थ्यो मलाई सम्झना छ उहाँ रेडियो सुन्न र पत्र पढ्न असाध्यै मन पराउनुहुन्थ्यो देश विदेशको राजनीतिमा चाख र तिनका बारेमा आफ्नो प्रतिक्रिया व्यक्त गर्नु बिपी कोइरालाले आफ्नो कथा र आत्मवृत्तान्तमा मेरा बुबाका बारेमा चर्चा गर्नुभएको छ उहाँले मेरो बुबालाई असाध्यै छलफल र बहस गर्नुपर्ने भन्दै उहाँबाट आफू प्रभावित भएको उल्लेख गर्नुभएको छ हाम्रो परिवारमा राजनीतिक रङ चढेको थियो मेरी आमा पूर्ण देवी र ठुले देवकुमारी देवी नेपालको पहिलो महिला सङ्गठनको सचिव र सदस्य हुनुहुन्थ्यो पत्रकार सूर्य थापाले नेपालमा महिला आन्दोलन प्रारम्भ र विकास भन्ने लेखमा लेख्नुभएको छ जति बेलायती महिलाले पुरुष रह मताधिकार पाएका थिए त्यसबेला रुसमा अक्टोबर क्रान्ति भएको थियो सैर्ष ने महिला छुट्टी समिति गठन हो सन् उन्नाइस सौ सत्र तदनूप विक्रम संबत् उन्नाइस सौ चौहत्तर में पूर्वी तराई को सीराहा सर्वप्रथम महिला संगठित भैया थे महिला आंदोलन थालनी होारंभ में पांच जना महिला थे जिसमें सरदार कालिदास की धर्मपत्नी योगमायादेवी सभा नेत्री कृष्ण प्रसाद कोईराला धर्मपत्नी बीपी कोई की आमा दिव्या कुमारी देवी सेक्रेटरी सुब्बा रामचंद्र अधिकारी की धर्मपत्नी मनमोहन अधिकारी की आमा पून कुमारी देवी सेक्रेटरी सुब्बा रामचंद्रक धर्मपत्नी देवकुमारी देवी सदस्य रिष्ण प्रसाद कोईलाक धर्मपत्नी एवं मतृका प्रसाद कोईलाक आमा मनमोहन कुमारीदेवी सदस्य रहने भो तथ्य वरिष्ठ प्रगतिवादी साहित्यकार श्यामप्रसाद कोई हजार पचपन्न में संग्रहित पुराना चिट्ठी मध्य बीरगंज का पंडित तारानाथ शर्मा उपाध्याय को चिट्ठी पृष्ठ एकसटीदी त्रिष्ठी समय में उल्लेखनी उक्त लेख में सूर्य था मर्मे क्रापनी उठाने भेद नेपालको पहिलो महिला समितिमा पूर्णकुमारी देवी र दिव्य कुमारी देवी दुईजना महिला सेक्रेटरी हुनुहुन्थ्यो पछि बिपी कोइराला प्रधानमन्त्री हुनुभयो उहाँकी आमाको नाम महिला समितिकी सेक्रेटरीको रूपमा चर्चामा आयो तर मनमोहन अधिकारी त्यसवकत न प्रधानमन्त्री हुनुभयो न त प्रधानमन्त्री हुने सम्भावनामा नै देखिनुभयो फलस्वरूप उहाँकी आमा पूर्ण देवी महिला समितिको सचिव हुँदाहुँदै पनि ओझेलमा पर्नुभयो नेपालको विडम्बना नै यस्तो छ यहाँ साँचो इतिहास लेख्ने परम्परा नै छैन